सिद्धान्त एघार बजारको अदृश्य हातले क्रेता र विक्रेतालाई सबैको हित गर्ने गतिविधितर्फ निर्दिष्ट गर्छ प्रत्येक व्यक्ति आफूले परिचालन गर्न सक्ने पुँजीको सर्वोत्तम उपयोग गर्ने खोजमा निरन्तर लागिरहेको हुन्छ उसले वास्तवमा आफ्नो लाभ हेरिरहेको हुन्छ समाजको होइन तर आफ्नो लाभको अध्ययनले स्वाभाविक रूपमा अझ भनौँ अनिवार्य रूपमा उसलाई समाजको सबैभन्दा हित हुने कार्यमा लगाउन प्रेरित गर्छ उसले केवल आफ्नो फाइदा हेरेको हुन्छ तर उसलाई यस अवस्थामा अन्य धेरै अवस्थामा जस्तै एउटा अदृश्य हातले एउटा निश्चित साध्यतर्फ डोराइरहेको हुन्छ जुन उसको आशयको हिस्सा हुँदैन एडम स्मिथ आत्महित एउटा शक्तिशाली उत्प्रेरक हो धेरै समयअघि एडम स्मिथले भने चाहिँ अदृश्य हातले निर्देशित गर्दा आत्महित केन्द्रित व्यक्तिलाई समुदाय वा राष्ट्रको समग्र सम्पन्नतालाई बढावा दिने किसिमको कार्य गर्नका लागि बलियो उत्प्रेरणा मिल्छ स्मिथले इङ्गित गरेको अदृश्य हात भनेको मूल्य प्रणाली हो व्यक्तिले आफ्नो लाभ मात्र हेरेको हुन्छ तर उसलाई बजार मूल्यको अदृश्य हातले निर्देशित गरेर अरूको लक्ष्य प्राप्तिमा समेत सहयोग पुर्याउन लगाउँछ जसले अन्तत वृहत सम्पन्नता ल्याउँछ अदृश्य हातको सिद्धान्त बुझ्न धेरै मानिसलाई गाह्रो छ कुनै व्यक्तिको अधीनमा भए मात्र वा कुनै केन्द्रीकृत निकायको निर्देशन भए मात्र कुनै पनि व्यवस्थित उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सोच स्वाभाविक रूपमा नै मान्छेमा हुन्छ यद्यपि एडम स्मिथले के तर्क गरे भने व्यक्तिले आफ्नो लाभ पछ्याइरहेको अवस्थामा एउटा व्यवस्थित समाजको निर्माण हुन जान्छ जसमा कुनै केन्द्रीकृत निकायको उपस्थिति बिना सबै मागहरू नियमित रूपमा परिपूर्ति हुन्छन् यो व्यवस्था सृजना हुनुको कारण निजी सम्पत्ति र विनियमको स्वतन्त्रता भएको अवस्थामा आत्महित केन्द्रित व्यक्तिहरूको क्रियाकलापलाई बजार मूल्यले समन्वय गर्नु हो कुनै निश्चित वस्तु वा सेवाको हालको मूल्यमा क्रेता र विक्रेतालाई आफ्नो गतिविधिलाई समञ्जसता ल्याउनको लागि आवश्यक अन्य व्यक्तिको हालको रुचि तथा गतिविधि सम्बन्धी सम्भाव्य सम्पूर्ण जानकारी प्रदान गर्दछ बजार मूल्यले लाखौँ उपभोक्ता उत्पादक तथा स्रोत आपूर्तिकर्ताको रोजाइलाई हिसाब गरेको हुन्छ ती मूल्यले उपभोक्ताका रोजाई, लागत र समय स्थान तथा परिस्थिति सम्बन्धी जानकारीलाई प्रतिबिम्बित गर्दछन् कुनै पनि विशाल बजारमा भएका जानकारी कुनै एउटा व्यक्ति वा केन्द्रीय निकायको बुझाइभन्दा बाहिरको हुन्छ कहिले सोच्नुभएको छ किन तपाईँको टोल छिमेकमा भएका पसलहरूमा समुदायलाई आवश्यक पर्ने जतिको मात्रामा मात्र दुध पाउरोटी तरकारी तथा अन्य वस्तु हुन्छन् यी वस्तुहरू करिब करिब सधैँ नै उपलब्ध हुने मात्रामा हुन्छन् तर यति धेरै पनि हुँदैनन् कि तिनीहरू बिग्रिन वा खेर जाउन् कसरी होला संसारका विभिन्न कुनामा बनेका सवारी साधन फ्रिज वा मोबाइल तपाईँको समुदायमा उपभोक्ताले माग गर्ने जत्तिकै मात्रामा उपलब्ध हुन्छन् व्यवसायीलाई यसमा मार्ग गर्ने प्राविधिक नियम पुस्तिका कहाँ छ वास्तवमा त्यस्तो नियम पुस्तिका छैन यसको उत्तर बजार मूल्यको अदृश्य हात हो जसले आत्महित केन्द्रित व्यक्तिलाई सहकार्यतर्फ डोऱ्याउँछ र उनीहरूको रोजाईलाई मूल्यको संकेत मार्फत एउटै पङ्क्तिमा ल्याउँछ माथिका छ नम्बरको बुदामा व्याख्या गरे जस्तै सन् उन्नाइस मा चौहत्तरमा अर्थशास्त्रको नोबेल पुरस्कार विजेता फ्रेडरिक हायकले बजार व्यवस्थालाई एउटा अद्भुत चीजको संज्ञा दिएका छन् किनभने केवल एउटा सूचक वस्तुको बजार मूल्यले स्वतस्फूर्त रूपमा यति धेरै जानकारी बोकेको हुन्छ कि यसले क्रेता र विक्रेता दुवैलाई आफूलाई चाहेको कुरा प्राप्त गर्न आवश्यक निर्णय लिन मद्दत गर्दछ कुनै पनि उत्पादनको बजार मूल्यले विश्वभरको मान्छेले अरूले के गरिरहेका छन् थाहा नपाइकन नै गरेका हजारौँ अझ लाखौँ निर्णयहरूलाई प्रतिबिम्बित गर्दछ प्रत्येक उत्पादन वा सेवाको लागि बजारले कम्प्युटरको एउटा विशाल सञ्जालको भूमिका खेल्छन् जसले गणना गरेर एउटा सूचक निकाल्छ जसले सबै सहभागीलाई आवश्यक पर्ने जानकारी तथा त्यसमाथि काम गर्नका लागि उत्प्रेरणा दुवै प्रदान गर्दछ कुनै पनि व्यक्ति वा केन्द्रीय योजना निकायलाई लाखौँ उपभोक्ताहरू र हजारौँ वस्तु तथा सेवा उत्पादकहरूलाई उनीहरूका क्रियाकलापहरू समन्वय गर्नका लागि बजारले जस्तो जानकारी प्राप्त गर्न र गणना गर्न सम्भव हुँदैन यसको अतिरिक्त बजार मूल्यले यो जानकारी सारभूत रूपमा राखेका हुन्छन् तिनले उत्पादक तथा स्रोतका आपूर्तिकर्तालाई उपभोक्ताले सबैभन्दा बढी मूल्यवान तिनको लागतको तुलनामा ठान्ने वस्तु उत्पादन गर्नतर्फ निर्दिष्ट गर्छ कसैले पनि किसानलाई स्याउ फलाउन बाध्य बनाइराख्नु वा कुनै निर्माण कम्पनीलाई घर बनाउन वा फर्निचर उत्पादकलाई मेज बनाउन पकाइराख्नु पर्दैन जब यी वस्तुका मूल्यलाई उपभोक्ताले उत्पादन लागततर्फ बढी मूल्यवान थान्छन् भन्ने सङ्केत गर्दछन् व्यक्तिगत लाभको खोजीमा रहेका उत्पादकले स्वत आपूर्ति गर्न थाल्छन् न त कसैले उत्पादकलाई कम लागत पर्ने उत्पादन विधि खोज्न र उपयोग गर्न भनेर सम्झाइराख्नुपर्छ बजार मूल्यको अदृश्य हातले निर्दिष्ट गरेको आत्महितले उनीहरूलाई स्रोतको सर्वोत्तम संयोग र लागत प्रभावकारी उत्पादन विधिको खोजी गर्ने उत्प्रेरणा प्रदान गर्दछ कम लागतको अर्थ बढी नाफा भन्ने हुने भएकाले प्रत्येक उत्पादक लागत घटाउन र गुणस्तर बढाउन प्रयासरत हुन्छ वास्तवमा भन्ने भने प्रतिस्पर्धाले उनीहरूलाई त्यस्तो गर्न बाध्य नै तुल्याउँछ आधुनिक अर्थतन्त्रमा बजार मूल्यको अदृश्य हातले निर्दिष्ट गरेको आत्महितबाट आउने सहकार्य वास्तवमै अद्भुत छ अर्कोचोटि तपाई खाना खाना बसेको बेलामा यो सम्भव बनाउने मान्छेका बारेमा सोच्नुहोला उनीहरूमध्ये सायद कोही कृषकदेखि ट्रक चालक पसलेसम्म तपाईँलाई यथा सक्य सस्तो मूल्यमा खाना खुवाउन भनेर लागिपरेको होला यद्यपि बजार मूल्यले उनीहरूको र तपाईँको स्वार्थमा सामान्य जस्ता ल्याएको हुन्छ सबैभन्दा राम्रो तरकारी उत्पादन गर्ने कृषकले सबैभन्दा राम्रो मूल्य पाउँछ वस्तुलाई ताजा र रा राम्रो अवस्थामा उपभोक्तासम्म पुर्याउन सकेमा ट्रक चालक र पसलेले बढी पैसा कमाउँछन् र उनीहरूले सकेसम्म कम लागतमा त्यसो गर्न खोज्छन् जिन्दगीमा कहिले एकअर्कालाई नभेट्ने लाखौँ मान्छेले त्यस्तो योगदान गरिरहेका हुन्छन् जसले हामी सबैलाई आफ्नो लागि आफैले उत्पादन गर्नु अवस्थामा भन्दा धेरै किसिमका वस्तु उपभोग गर्न मद्दत गर्छ अझ अदृश्य हातले थाई नदी र स्वचालित रूपमा काम गर्छ कि यस्तो लय सहकार्य र विविध प्रकारका वस्तु तथा सेवाको उपलब्धतालाई हामी स्वाभाविक मान्छौँ